नमस्कार म लोकगायक तथा सङ्कलप पन्त तपाईँ अहिले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार र यो हो कार्यक्रम अर्पण शुभसाज बनाउने मेरे छोरी को विवाह को लगी फर्चर का सामान चाहिए हजुर दक्ष तथाभवी मिस्त्रीबाट तयार गरेको तयारी झ्यालोका चौकुस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचर विभिन्न अफिस फर्निचर घर फर्निचरहरू चाहिएमा या बनाउनु परेमा हामीलाई सदैव सम्झन होस् सम्पर्क सायराम फर्निचर उद्योग रत्नगर ती र आदर्श नगर टोल प्रोप्राइटर धनराज डल्लाको टिफोन शून्य मोबाइल अन्ठानब्बे स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण शुभ साहजको अर्को एउटा रमाइलो बसाइली राजु पनि यो सासको बेला तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राजा नि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा हामी हरेक दिन साँझ सात बजे पछाडि आउँछौँ करिब करिब सात तिससम्म लगभग आधी घन्टा तपाईँ सँगै रहन्छौँ र रह नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँले अत्यधिक मन पराउनु भएका आइ चर्चित लोक भाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको सम्झनालाई तपाईँको आफन्तसम्म पनि पुर्याउँछ र साँझको बेला आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ सम्झिन मन लागेको छ अझ भनौँ विशेष गरी हामीसँगै शोभायात्रा गर्न मन लागेको छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ लोक भाका सङ्गीत रम्न मन लागेको छ भने अरू होला आज पनि तपाईँ आउने दुईवटाबाट हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य छपन्न लागि खुल्लै छ र अर्पण शुभ साँझको आजको व्यवसायीसँग सहकारी गरी साईराम फर्निचर उद्योगले तपाईँ झ्याल ढोका बनाउने मिस्त्रीको खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँले सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई त्यस्तै गरी विवाहको लागि तपाईँलाई ला फर्निचरका सामानहरू चाहिएको छ भनेदेखि पनि तपाईँले सम्झिनुपर्छ साईराम फर्निचर उद्योगलाई त्यस्तै गरी अनुभवी मिस्त्रीहरूबाट तयार गरिएको झाल ढुक्काको चौकोस खापा पल्ला तपाईँलाई चाहिएको छ अफिसको लागि फर्निचरहरू चाहिएको छ घुराइसे सजावटको लागि आकर्षक डिजाइनका फर्निचरहरू चाहिएको छ भने तपाईँले सधैँ सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्शनगर टोलमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ धनराज डल्लाकोटी फोन नम्बर शून्य रहेको छ त्यस्तै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास बैसठी आठ सय पैँतिस र अर्पण शुभ साँझको आजको व्यवसायमा तपाईँको माझमा हामी उपस्थित भइसकेका छौँ तपाईँ पनि आउनुहोस् दुईवटा बाटो तपाईँको लागि पनि खुल्दैछ सर्वप्रथम त तपाईँ सम्पूर्णलाई ज जसले दुई हजार उन्ना सत्तरी सालको एसएलसी परीक्षा दिनुभएको थियो तपाईँको रिजल्ट तपाईँले थाहा पाइसक्नु भएको छ सबैभन्दा पहिले सफलता हात लाग हात पार्नुहुने तपाईँ सम्पूर्ण विद्यार्थी साथीहरूलाई हार्दिक शुभकामना हार्दिक बधाई दिन्छु र त्यस्तै गरी तपाईँ असफल हुनुभएको छ भने तपाईँ पुनः मेहनत गर्नु केही पनि भएको छैन धैर्य गर्नुहोस् आगामी वर्ष अर्को पटक तपाईँ अवश्य सफल हुनुहुनेछ यो आग्रह अथवा यो शुभकामना तपाईँलाई दिन्छु र तपाईँ पनि नात दिनुहोला यो आग्रह तपाईँ असफल हुने साथीहरूलाई मेरो रहन्छ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ र राजले इसारा गरिसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार ओहो, तर किन बोली राख्नु भएको छैन कतिपटक अनि के छ नौला हालबर केही छ भने सुनाउनुहोस् न खानी यहाँ सुझमा आउनु भएको छ हाम्रो शान्तिजीले सम्झिनुहुन्छ अनि सम्झना दिदीको लागि अनि सूर्य दादाको लागि सुभाष दादाको लागि मेरो बहिनी पार्वतीको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र अनि मेरो मम्मी बिरामी हुनुहुन्छ उहाँको दीर्घायुको कामना गर्छु शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुन्छ है हजुर ल हुन्छ शान्ति जे कार्यक्रम आउनुभयो खुसी लाग्यो राम्रोसँग बस्नु होला है त ल नमस्कार नमस्ते शान्ति हुनुहुन्थ्यो यति बेला कुराक आउनु भएको थियो र अर्पण शुभको यो तपाईँ सुन्दै हुनुहुन्छ हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण कम लगन गरेर पनि विश्वको जुनसुकबाट सुनिराख्नु भएको छ कोही साथी आइसक्नु भएको छ भन्ने संकेत पनि मिलिराखेको छ मलाई साइरा फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ यसको बारेमा जानकारी गराउनै पर्छ तपाईँलाई चाहिएको छ भनेदेखि टोलमा रहेको छ यति बेला कोही साथी सा। हुनुहुन्छ कि चा, चा, बसाए। बसाए सितल सितल कि के छैन जस्तो भए पनि सहनै पर्यो है प्राकृतिक नियम नै अनि हाम्रो नवराजीको खानपिन भएको छैन श्रीमतीलाई अब साथ नाम त के भनिदिनु पर्यो सर सधैँ भइ अनि कन्ट्रोल रुमको भाइ विष्णुलाई र अर्पण एफिम सुनेर बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनी हुन्छ नवराजी आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है त ल नमस्कार नवराजी हुनुहुन्थ्यो यति बेला पर्सादेखि आउनु भएको थियो र अर्पण सुबसायमा हामी एउटा मिठो भाका तपाईँको माझमा राख्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा अहिले निकै नै चर्चामा रहेको भाका हो त्यसै त चर्चामा रहेको आवाज पनि हो पूर्णकला विशी र पुष्क शर्मा यति बेला माझमा अर्पणुभसको यो वसाई मर्मस्पर्शी भाका भननिर्माया आउँछु आउँदैन हो भाना निर माया हमदी नैसे मरछमा देखना पाऊदी नरनी भाई माता भेट उन्हें आशा किया भाना निरमायावदीना सी मार छुमा देखना पांदी हो भाना देखना पांदी हो भाना दिन माया छुआ दीना वे सही मार छुमा देखना पाऊदी हो मिठो मनमस्पर् भाका तपाईँले सुनिसक्नु भएको छ तपाईँलाई मनको तपाईँको मनलाई सुने खालको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण सुबसाजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एकछिन चार र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र अर्पण सुबसाजको व्यवसायमा रहेर तपाईँसँग मिठा मिठा कुराकानी गर्ने कोसिसमा हामी रहन्छौँ गीत संगीत, संगीत एक आनन्द स्वागत गर्छु नमस्कार नमस्कार हजुर केही थाहा पाउँछु नि मैले है हाम्रो नवीनजीहरूलाई बिर्सिने त कुरै भएन नि यति धेरै माया जो गर्नुहुन्छ होइन के छ नवीन नयाँ नाम छ चरको दिनभरि ओहो छ नि सौराचोक समयमा अलिक सिजनमा गर्नु पनि पर्यो साँझ पर्यास अहिले नै बन्द गरिदिएर जाने हो भने त अलिक अप्ठ्यारो पनि पर्छ क्यारे है यसलाई ठिकै छ अर्पण सुझलाई समय निकाल्नुहुन्छ खुसी लाग्छ यसरी नै माया गरिराख्नु होला है आज सम्झिरहन्छ कसलाई आ, सबसे पहिला तपाईँलाई धन्यवाद रेडियो अफन होल युनिटलाई हाम्रो बछौलीबाट अर्जुन भाइ आउनु भएको छ उहाँलाई मेरो फुतेलाई फ्यामिलीलाई सम्पूर्ण संरक्षक बासीलाई र नवीन आचार्य नन्दु भनेर चिनी सबैलाई अन्छा कार्यक्रममा आउनुभयो नवीन जी खुशी लाग्यो आउँदै गर्नु होला है हजुर नमस्ते नमस्कार अ हो नवीन जी रहनु थियो यति बेला र अर्पण सुभाषसँगको व्यवसायी बाअर्को साथी पनि आइ सक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्ते नमस्ते हजुर एकअटको बल दिनुहुन्छ त पैरी ढाब्बा त बसन्ती के छ बसन्ती हालखबर बसन्ती के सन्चै सन्चै गर्नु छ गर्मी छ सبغيनी गौर <laughs> के गर्ने गर्मी छ यता पनि गर्मी छ अरू त सबै ठिकठाकै छ अनि हाम्रो गाउँ घरतिरको हाल खबर सबै ठिकै त होला अलिकति अब पानी पनि पर्ने बेला भइरहेको छ घाम धान पनि काट्नु परेको छ है के गर्नु काट्दै जाउँ गर्दै जाउँ के के हुन्छ है अनि आज हाम्रो सम्झिनुहुन्छ हुन्छ कारण आउनु खुसी लाग्यो बसन्ती आउँदै गर्नु होला है ल नमस्कार यति बेला बसन्तीजी आउनु भएको थियो र अर्पण सुबसाजको व्यवसायमा अर्को साथी पनि हुनुहुन्छ आउने तर्खरमा हुनुहुन्छ अरे साईराम फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई झालडुका बनाउने मिस्त्री चाहिएको छ विवाहको लागि फर्निचरका सामानहरू चाहिएको छ दक्ष अनुभवी मिस्त्रीबाट तयार पारिएको तयारी झालडुकाको चौकुस खापा पल्ला त्यस्तै गरी अफिसको लागि फर्निचर गराइसी सजावटका लागि आकर्षक फर्निचरहरू चाहिएको छ अथवा बनाउनु परेको छ भने तपाईँले सधैँ सम्झिनुहोला साइराम फर्निचर उद्योगलाई जुन रत्ननगर तेह्र आदर्श नगर टोलमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ धनुराज डल्लाकोटी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी आठ सय पैँतिस मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास रहेको छ र यति अर्पण सुबसाजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कामाटेको बोल्दै हुनुहुन्छ संत संत ए अनि के है पुरानो भइसक्यो समय आज ङ दिकमान चेपाङ म चेपाङ र सुभाष गुरुङ र सुभाष घला मलाई जसले सन्तोषेपाङ भनेर चिन्नुहुन्छ र नै चिन्ने नतिन्ने सम्पूर्ण हर्थको लागि सुनाउन सम्झिन चाहन्छु खुसी लाग्यो सन्तोषी आउँदै गर्नुहोस् है हुन्छ दिदी, दिदी। नमस्कार सञ्जयजीहरू हुनुहुन्थ्यो यति बेला रर्पण सुझको व्यवसायमा अर्को साथी पनि हुनुहुन्छ भन्ने सङ्केत पनि मिलिराखेको छ ठिकै छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् यो बिचमा हामी अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्न चाहन्छौँ त्यस पछाडि तपाईँसँगै कुराकानी गर्नु फेरि आउनेछौँ फोन प्रयास गर्दै गर्नुहोला धाराला खो संगै जिउने चाहना त्यस्तै त्यस्तै भोष एउटै धोको छ मर्ने तिम्रै काकमा छ मरमा खोजु मर्दैन ननके, भाव खडकियो धाराऊलाको माउने छाना त्यस्तै त्यस्तै भोको छ भर्ने तिम्रै काकुवा सँगै जिउने छाना त्यस्तै त्यस्तै भ सानो एउटै धोको छ I'm not a needy, I'm not a needy, I'm not a needy खाना त्यस्तै त्यस्तै अब सानो एउटै रहेको छ अब मर्ने तिनै काठमा निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको सम्पूर्ण शुभ सांस्कृतिक बोसाई तपाईँ सुन्दै हुनुहुन्छ साईराम फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई झाल ढुक्का बनाउने मिश्र चाहिएको छ विवाहको लागि फर्निचरका सामानहरू चाहिएको छ दक्षिण अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी झाल ढुकाको खापा पल्ला तपाईँलाई आवश्यक परेको छ भनेदेखि तपाईँले सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन रत्नगर तिर आदर्श नगर टुरमा रहेको छ प्रोभाइडर हुनुहुन्छ धनराज डल्लाकोटी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी आठ सय पैँतिस मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी आठ छ तपाईँले फोन गर्नुहोस् र अझ धेरै जानकारी लिनुहोला साईराम फर्निचरको बारेमा र तपाईँलाई फर्निचरका सामानहरू चाहिएको छ सा बनाउनु परेको छ भने पनि तपाईँले सधैँ सा सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई र यति बेला अर्को शुभ साजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई सम्झिनको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार, नमस्कार। सम्झिनु <laughs> सर्वप्रथम त हजुरलाई धन्यवाद अनि रेडियो अर्पण अलिउडलाई मेरो घर परिवारको लागि मेरो आफन्तहरूको लागि र एकचोटि पुरानो साथीहरू मेरो रामचरण राजकुमार सन्ध्या पूर्णिमा लगायत अनि अनु आनुहा, थापा अनुसड्गा प्रसन्न ईश्वर विनोद छेत्री आ, लाई सम्झनु जान्छु र अनि मलाई गणेश खेल भनेर नदरी प्लस क्यामरेमा जो जोले सिक्नुहुन्छ वहाँहरु लागि हुन्छ कार्यक्रममा आउनु भयो गणेश जी अहिले पनि बिदा हुन्छ है र अनि फोन लाइनमा जो जो नयाँ साथीहरु आउनुहुन्छ वहाँहरु लागि पनि हुन्छ अहिले पनि बिदा हुन्छ है त बिला नमस्कार, नमस्कार। गणेश जीको नथीति बेला र हरफण शुभसाहसको यवसाईमा अर्को साथी पनि आइसक्नु भएको छ हाम्रो पनि एकदम ठिक छ अनि खानपिन भयो कि ल ठिकै छ हजुर पनि शुभ समाजमा आउनु भएको छ अन्त अन्तमा पनि आइसकेका छौँ को कसलाई सम्झिनुहुन्छ सम्पूर्णलाई नमस्कार यति बेलाको व्यवसायको हामी लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट छुट्टिनु पनि पर्छ यति जेलसम्म तपाईँले अर्पुण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु विश्वको जुनसुकै गुणबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धन्यवाद दिन्छु र फोन सम्पर्कमा आउनुहुने तपाईँलाई त धन्यवाद नदिइरहन सक्दिनँ मैले तपाईँलाई धेरै धेरै धन्यवाद छ र अर्पण शुभ साँझको दिएर भोलि फेरि तपाईँलाई भेट्नको लागि हामी उपस्थित हुने नै छौँ त्यतिन जेलसम्मको लागि भने अर्पण शुभ साझको बसाइबाट पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या रास्वीर प्यारो खाली तिम्रे तिमी बिना दिन का पलप तिंदे प्यारो खाली तिम्रे तिमी बिना दिन का तिमी बिना दिन काट गो बासू मेरे पिम्रस बीर प्यारोला